रेडियो एक से चार थुपलो, मेगा नमस्कार आदरी श्रोता चार गते संविधान सभा को निर्वाचन करा का निर्णय कर दल चुनाव को, को, चुना को बनाने पर्थिक संकेत मिलना शीर्ष नेताहरूले नेपाल कम्युनिस्ट पार्टी माओवादीसँग वार्ता गर्न छाडिसकेका छन् र वार्ता हुन सकिरहेको छैन भने माओवादीले अबको अवस्थामा संविधान सभाको निर्वाचनमा भाग नलिने र चुनाव भान्ने नीति पोखराबाट पारित गरेर काठमाडौँ फर्किसकेका छन् माओवादीका नेताहरू तर सरकारले चाहिँ वार्ताबाट नभए दबाएरै भए पनि चुनाव गर्नुपर्छ संविधान सभाको निर्वाचनको विकल्प छैन भनेर भनिसकेको छ यो अवस्थामा बजेटको चर्चा परिचर्चा पनि भइरहेको अवस्थामा र मुलुकमा साँच्चिकै संविधान सभाको दोस्रो निर्वाचनको लागि सरकारसँग चुनौती पनि छ अप्ठ्यारा पनि छ दलहरूसँग तर पनि चुनावको विकल्प छैन आजको बाणी बहसमा ऋषि धमाला एउटा विशेष वार्ता उपस्थित भएको छु यतिखेर हाम्रो बिचमा हुन्छ नेपाली कङ्ग्रेसका प्रभावशाली नेता नरहरी आचार्य सरकारले निर्वाचन चार गते नेपालमा संविधान सभाको निर्वाचन होला अब निर् छैन त्यसैले गर्दाखेरि मान्छेहरूका मनमा आशंकाहरू त होलान् किनभने तिन पटकको मिति निर्धारण त्यसै खेर गइसकेका हुनाले यो मिति छ तै पनि मलाई चाहिँ के लाग्छ भने मङ्सिर चार गते अब निर्वाचन हुनैपर्छ हुन्छ त्यसको आधार के हो भनेदेखि त्यसको आवश्यकता हो आधारहरू आवश्यकता हो र त्यसको निर्विकल्पता हो दुइटै कारणले गर्दा त्यो निर्वाचन नगरीकन मिल्दैन मिल्ने अवस्था देखिन्छ तर पनि अहिलेको अवस्थामा निर्वाचन गराउनुको लागि सबै शक्तिहरूको बिचमा छ नि <laughs> <hung> एकता हुनुपर्ने होइन सहकारी हुनुपर्ने होइन संविधान सभाको निर्वाचनमा सबै दल सहभागी हुनुपर्ने होइन र नराजी एकदम एकदम निर्वाचन एक हुनका लागि सबैका बिच समझदारी हुनैपर्छ किनभने निर्वाचन आफैमा निर्णय होइन निर्वाचनमा भाग लिएपछि बल्ल निर्णय हुने हो त्यसैले आफ्ना आप कुराहरू छन् प्राथमिकताहरू छन् भने पनि दलहरूले निर्वाचनमै लिएर जाने हो र त्यस मार्फत त्यसलाई चाहिँ निष्कर्षमा पुर्याउने हो अब जस्तो नेकपा माओवादी निर्वाचनमा भाग नलिने भन्छ अथवा बिथोल्छु भन्छ तर किन सामना गर्नको लागि तपाईँहरूसँग कुनै रणनीति कार्यनीति छ सामना गर्ने भन्ने कुरो के हो भनेदेखि हामीले उनीहरूसँग सामना गर्ने भनेको संवाद र आफ्ना कुराहरूलाई राख्ने नै हो सम्वाद त अब टुटिसक्यो नि नजी होइन टुट्नुपर्ने कारण म देख्दिनँ किनभनेदेखि उहाँहरूले किन निर्वाचन नगर्ने जो जस्तो अब मुलुक में विदेशी चलखे भो अनिर्वाचित सरकार भो संधान बनेन तर पनि उहाँले सरकारको खारेजको कुरा गर्नुभएको छ एघार बुधको खारेजको कुरा गर्नुभएको छ पच्चिस बुधे बादरको खारेजको था कुरा गर्नु भएको छ गोलमेज सम्मेलन अथवा सभाको कुरा गर्नु भएको छ नगर मागहरू यी तपसिलका कुरा हुन् मुख्य कुरो के छ भने विदेशी चलखेल भयो भन्नुहुन्छ त्यसलाई अन्त गर्न यहाँ निर्वाचित सरकार चाहियो कम्तीमा पनि नत्र त त्यो चलखेल झन जान बढ्दै जान्छ अब यो अनिर्वाचित सरकार भयो यस्तो सरकार रहन दिनु हुँदैन भन्नुहुन्छ त्यसैका लागि निर्वाचन चाहियो अब संविधान बनेन भन्नुहुन्छ त्यही संविधान बनाउनका लागि फेरि संविधान सभा चाहियो त्यसैले गर्दा उहाँहरूको जुन आवश्यकता हो उहाँहरूले जे कुराको आवश्यकता देख्नु भएको छ त्यसका लागि निर्वाचन एउटा प्रारम्भिक माध्यम हो त्यो बाटो नहि निर् होइन निर्वाचनमा नगइकन त अरूमा त जानै मिलेन निचनले मात्रै भन्ने कुरा बढायो भने निर्वाचनले के गर्ने द्वन्द बढ्यो भने के गर्ने होइन द्वन्द्व बढ्ने भन्ने कुरा द्वन्द किन बढ्ने के हो आवश्यकता उहाँहरूको वास्तवमा के हुन्छ भने पार्टीहरूसँग अडान हुन्छन् एउटा तहमा अनि त्यसपछि अभिरुचि पनि हुन्छ र मुख्य भित्री तहमा आवश्यकता हुन्छ त्यसैले उहाँहरूको आवश्यकता बुझ्ने ढङ्गको वार्ता हुनुपर्छ वार्ता कसरी भएको छ मलाई थाहा था छैन तर चाहिँ अडान त सबै पार्टीका हुन्छन् ती अडानका लागि कसैले आन्दोलन गर्दैन त्यो संविधान सभाको निर्वाचन भनेको द्वन्द्व व्यवस्थापनको लागि होइक बाह्र बुदी यात्राबाट अवस्थामा होइन एउटा शक्तिले हतियार उठायो भने के गर्नु होइन हतियारको केही निष्कर्ष हुँदो रहन्छ भन्ने कुरो त एघार वर्ष हतियार उठाएर देखिसक्यो नि हतियारले त हतियार बोक्नेलाई पनि चित्त शान्त बनाउँदो रहेछ आज माओवादी लडाकुहरूले त्यो हतियार बोकेको कुरालाई धिक्कार गर्दै हिँडिरहेको चाहिँ त प्रसङ्गहरू त सञ्चार माध्यममा प्रशस्त आइरहेको छ नि उनीहरूको पनि चित्त शान्त भएन यदि अब वैद्यजीले भन्ने कुरोलाई मान्ने हो भने उहाँहरूको पनि कुनै साम्यवाद आएन अब प्रचण्डजीले भने भन्ने हो भने उहाँहरूले भन्न खोजेका कुरो पनि पुगेन आखिर हतियारले त हतियार को प्रहारमा परेका मान्छेहरूलाई मात्रै पीडा दिएको होइन ती बोक्ने भनेकै मान्छेहरू पनि अहिले त अस्तव्यस्त र अन्योल हुने स्थिति भयो भने त्यसैले फेरि हतियार बोकेर के गरे फेरि त्यही अस्त्यो त्यही अन्योल त्यही अस्तव्यस्त बनाउने त्यसैले त्यसको त निष्कर्ष रहन्छ त्यसले केही टुङ्गो लगाउने होइन रहेछ भन्ने कुरो त देखिसक्यो संविधान सभा दिनै संविधान लेख्न सकिन्छ भनेर मोहन बैद्यिकरले भन्न थाल्नु भएको होइन उहाँहरूले त भन्ने कुरै हो किनभने उहाँहरू अहिलेसम्म आफूलाई कम्युनिस्ट नै भन्नुहुन्छ संसारमा कम्युनिस्टहरूले संविधान सभा मार्फत संविधान बनाएको केही छैनन् हाम्रो भनाइ पनि हिजो त्यही हो उहाँहरू संविधान बनाउने कुरामा इमानदार हुनुहुन्छ हिजो यी सबै केही नहुँदा नहुँदै पनि उहाँ राजीनामा दिएर हिँडिदिनु भयो सानो चाहिँ उहाँहरूको पार्टीभित्रको मतान्तरले गर्दा त्यसैले से संविधान सेवा मार्फत संविधान बनाउने प्राथमिकता उहाँहरूको छैन अब मोहन वैद्यजीको त त्यति देखिया छैन अहिलेसम्म भन्नलाई बेला भन्नुहुन्छ तर मलाई लाग्छ प्रचण्डजीहरू नै पनि अझै ढुक्कले त्यसमा इमान्दार भयो कि होइन भनेर प्रश्न उठाउनु निर्वाचनमा नआइसकेपछि प्रचण्डजी त निर्वाचनको पक्षमा जानु होला नि होइन जानु होला त्यही एउटा तर्क हो तर कुरो के छ भनेदेखि हिजो किन चाहिँ विवाद समाधान समितिले विवाद समाधान एउटा नि गरेन सत्र दिनको लागि बनाएको विवाद समाधान समिति काम किन अहिले स्थितिमा संविधान सभाको निर्वाचन शक्तिलाई वार्तामा ल्याउन सक्नु भएन भने मते तपाईँलाई जसरी चाहिएको छ भनेदेखि अब हो जस्तो मलाई उहाँका आवश्यकता भिन्दै थिए हिजो सामान्य आवश्यकताहरू प्रचण्डजीले पुरा गर्नु भएन त्यसैले उहाँहरू अलग हुनुभएको थियो कसलाई थाहा नभएको कुरोहरू थियो त्यसैले गर्दाखेरि अब पनि उहाँहरूका केही आवश्यकताहरू छन् ती आवश्यकतालाई दलहरूले अलि ढङ्गले आस वार्ताका लागि वार्ता बसेर त हुँदैन जस्तो अब दलहरूको सरकार बनाउनका लागि वार्ता भयो नि सात महिनासम्म त्यस्तो खालको वार्ता गरेर हुन्छ ता के हो भन्ने कुरालाई गहिराईमा पुगेर वार्ता गर्ने हो भने मोहन वैद्यजी पनि यो देशको विरुद्ध हुनुहुन्छ भन्ने मलाई लाग्दैन सम्बोधन गर्नको लागि जटिल भनेको चाहिँ के हो भनेदेखि विषयमा सक्ने मागहरू छ तपाईँ नै भन्ने हुनुहुन्छ जटिल हो भनेदेखि जटिलताको गाँठो फुकाएर विषयमा प्रवेश गर्नु पऱ्यो त्यसैले त्यो विषयमा प्रवेश गर्ने ढङ्गको वार्ता हुनु पऱ्यो यो ढङ्गको वार्ताले त कहीँ पनि पुगिँदैन किनभने हिजो सरकार बनाउनु पनि नसकेकै त हो नि हिजो केही कुरा पनि गर्न नसकेका हो त्यसैले सबै कुरा अब अध्यादेश पनि केही गर्न नसकेर सरकारले घोषणा गरिदिएपछि अनि त्यसलाई माने राजनीतिक दलहरूले त्यसैले गर्दा वार्ता नै सही ढङ्गले भातै छैन क्या त्यसैले मेरो भनाइ के हो तपाईँको प्रश्नको एकमुष्ट उत्तर भनेदेखि वार्ता सही ढङ्गले भएको छैन वार्ताले आवश्यकतासम्म सुन सक्नुपर्छ अडान राजनीतिक पार्टीको झन्डा हो त्यो झन्डा हल्लाउने हो त्यो तर त्यसैमा चाहिँ सबै कुराहरू हुनुपर्छ भन्ने रहँदैन कुनै पार्टीको पनि हुन पनि व्यावहारिक रूपले पनि सम्भव हुँदैन मुख्य कुरो चाहिँ केही उनीहरूका अभियान नराजी उसो भए अहिलेको अवस्थामा यदि मोहन वैद्यहरू चुनावमा आउनु भएन भने पनि संविधान सभाको निर्वाचन गर्नुपर्छ भने उहाँहरू आउनै पर्छ यदि मुलुकको पक्षमा हुनुहुन्छ राष्ट्रियताको पक्षमा हुनुहुन्छ जनताको पक्षमा हुनुहुन्छ भने उहाँहरू आउनै पर्छ त्यसैले त्यस्तो उहाँहरूको बैठकले निर्णय गर्दैमा त्यो कुरा अन्तिम हुन्छ भन्नुभएको छ तर अहिलेको अवस्थामा हिजो तपाईँलाई रिपोर्टर्स कलममा पुगेर भरतमान अधिकारीले के भन्नुभयो भने चुनाव बहिष्कार निर्णय भनेको आत्मा घाती निर्णय हो भनेर भन्नुभएको छ त्यस्तो शब्दहरूको चाहिँ म त्यति अर्थ राख्दिन तर मलाई के छ लाग्छ भनेदेखि उहाँहरूले चुनावमा भाग लिनैपर्छ उहाँहरूले जुन कुराको माग राख्नु भएको छ जुन कुराको आवश्यकता छ यो मुलुकमा भन्नुभएको छ यदि त्यो विषयप्रति उहाँहरू इमान्दार हो भने चुनाव उहाँले भाग लिनैपर्छ त चुनाव भाग लिनका लागि उहाँका आवश्यकता के हुन् त्यो चाहिँ ती चाहिँ यी अरू चार दलका नेतृत्वले बुझ्नुपर्छ खालि चाहिँ कुरो गरिदिएँ गर्ने अनि कुरामा प्रवेशै नगर्ने त्यस्तो खालको वार्ताले त समाधान हुँदै तर सरकार पनि त रणनीतिमा लागिसक्यो नि सरकार त अब सरकार त बिचरो सरकार हो हेर्नुहोस् होइन अब यो सरकारले समाधान दिएला भने चाहिँ उही महाभारतको लडाइँमा अन्तिम बेलामा चाहिँ उसले के दुर्योधनले चाहिँ शल्यको सेनापतित्वमा म अब लडाइँ जित्छु भनेर आशा लागेको मलाई आशा भने यस्तो हुन्छ भनेर भने जस्तै हो यसले समाधान गर्दैन दलहरूले नै राजनीतिक समस्याको समाधान गर्नुपर्छ यो त तो सबै थोक दलले गरिदियोस् म चाहिँ मन्त्री प्रधानमन्त्री भएर खाइरहन पाऊँ भन्ने बाहेक अरू के छ यसको माग त्यसैले यतापट्टि लाग्ने होइन लाग्ने के हो भनेदेखि उनीहरूका कुराहरू के हुन् त्यो गहिराईमा बुझ्न पऱ्यो अहिले त अब आफू नसकेर एकाअर्कालाई विश्वास गरेर नसकेपछि उभ्याएको एक प्रकारको चाहिँ बुख्याचा जस्तै हो नि यो सरकार त उसले नै भनिरहेको छ सबै कुरा चाहिँ जतिखेर जो जोसम्म भेट भए पनि समाधान गरिदेऊ भन्छ सबैलाई दरखास्त हालेर पनि सरकार हुन पाइन्छ नरेनजी हामीलाई समय दिनु यहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु हवस् मेरो पनि तपाईँलाई धन्यवाद श्रोताहरूलाई नमस्कार हुन्छ नेपाली का नेता नरहरी आचार्य आदानीय श्रोताहरू अब लागौँ नेपाल कम्युनिस्ट पार्टी एकीकृत एक माओवादीतिर आज हामी पोखराबाट नेपाल कम्युनिस्ट पार्टी माओवादीले चुनाव बहिष्कार गर्ने नीति लिएको छ त्यसलाई अब दलहरूले कसरी सम्बोधन गर्छन् र दलहरूले माओवादीलाई चुनावमा ल्याउन सक्छन् या सक्दैनन् र चुनावमा ल्याउन सकेनन् भने के हुन्छ भन्ने बारेमा आज हामी बहस गर्दैछौँ बाँडी बहसमा किनभने संविधान सभाको निर्वाचनको विकल्प छैन तर पनि चुनावको लागि राज्यले अथवा सरकारले जसरी पहल गर्नु पर्थ्यो वार्ताको वातावरण बनाउनु पर्थ्यो त्यसमा राज्य चुकेको हो भन्ने प्रश्नहरू पनि खडा भएको छ तर पनि वार्ताको नाममा वार्ता मात्रै भएर समस्याको समाधान हुन्छ त एकीकृत एक माओवादी पार्टी यतिखेर माओवादीलाई चुनावमा ल्याउनको लागि के गर्न सक्छ त हाम्रो बिचमा हुन्छ पार्टीको महासचिव पोष्टबहादुर बोगटी बोगटी चाहिँ हजुर यहाँलाई कार्यक्रम स्वागत गर्न चाहन्छु पोखरा बैठकलाई तपाईँले कसरी हेर्नुभयो माओवादीले त चुनाव बहिष्कार गर्ने भन्ने भन्यो तपाईँको पार्टीले छ नि यदि वैद्यजीहरू चुनावमा आएनन् भने पनि चुनावमा जानुपर्छ भनेर भनिसकेको छ हो कि अनि उहाँहरूलाई अब अझै एकचोटि फेरि समग्र छलफल गर्नुपर्छ राजनीतिक दलहरूले त्यसपछि मात्रै चाहिँ गर्नुपर्छ आउनुहुन्छ भन्ने लाग्छ अब होइन निर्वाचनको एउटा माहौल बनिसकेको सन्दर्भमा र अब संविधान सभाको निर्वाचन किनभने नेपाली जनताले चाहेको भनेको संविधान सभाबाटै संविधान हो त्यस कारणले संविधान सभाको निर्वाचन त रोक्न त हुँदैन दोस्रो पटक संविधान सभाको निर्वाचन भएको छ नेपालमा कसरी होला क्या अब कतिपय घटनाक्रमहरू विगतका उदाहरण पनि दिन त सकिने कुरा भए फेरि कतिपय घटनाक्रमहरूले चाहिँ नयाँ उदाहरण प्रस्तुत गर्दै जान्छन् अब नेपालमा पनि यसलाई नकारात्मक भन्न पनि सकिएको अथवा ल्याउनको लागि जसरी वातावरण निर्माण गर्नुपर्छ नि शीर्ष नेताहरूले त्यसमा चुके नेताहरू कुरै गरेनन् संवादै गरेन भन्ने कुरा त बाहिर आइरहेको छ नि त्यस्तो होइन अब अरू पार्टीहरूले नै थाहा छ हामी प्रयास त अब उहाँहरूका सबै मागहरू जो यो संविधान सभा निर्वाचनलाई नै अन्यल पार्ने खालका मार्ग पुरा गर्न सकिने कुरा पनि भयो गोलमेज सभाको पक्षमा तपाईँ हुनुहुन्छ अहिलेको अवस्थामा समस्याको समाधानको लागि गोलमे सभा भनेर उहाँले कुरा गर्नु भएको छ त्यो सबै सर्वदलीय बैठक भनेर बस्न पनि भा सकिने भयो गोलबी सम्मेलन भनेर बस्न सकिने भयो त्यो त राजनीतिक दलहरू बिच एकल गर्ने कुरालाई कम्युनिस्ट पार्टी माओवादीले उठाएको गोलमेज सभाको पक्षमा तपाईँहरू हुनुहुन्छ तर पनि अहिलेको अवस्थामा छ नि वार्तामा यदि उहाँहरू आउनु भएन भने सरकारले दबाएरै भए पनि निर्वाचन गर्नुपर्छ भन्ने एउटा जनमत बनेको हो होइन दबाएर भन्ने भन्दा पनि अब उहाँहरू असहमत हुनुभयो भने पनि फेरि निर्वाचन चाहिँ गर्नुपर्छ अब त्यसको लागि अब उहाँहरूले पनि त्यस्तो खालको बो भोलि राष्ट्रलाई अनिर्णयको बन्दीमै पुर्याउने हिसाबको चाहिँ निर्णय त गर्नुहुन्न होला अब किन भन्दा उहाँहरू पनि अब लामो समयदेखि आन्दोलनमा भएका नेताहरू हुनुहुन्छ बेला जनताले राष्ट्रले निकास खोजिराखेको छ त्यो निकास भनेको अब अहिले तुरुन्तै अरू प्रकारको अहिले भर्खरै उहाँले भने जस्तो जनविद्रोह पनि उहाँकै भनाइअनुसार पनि सम्भव छैन अब त्यसो भइसकेपछि अब यस्तै गरेर चाहिँ अनिर्णयमा बसाउन त सकिँदैन नि त त्यस कारणले निर्वाचन नै अहिलेको विकल्प हो होइन निर्वाचनमा जानको निर्वाचनमा लिएर जानुपर्ने होइन र तपाईँहरूले त्यही त निर्वाचनमा लानको लागि सबै राजनीतिक दल विशेष गरेर अब यहाँ अलिकति चाहिँ कस्तो भन्दा अब दलहरूले अलिअलि फरक फरक डिल गरे कि भन्ने जस्तो भनेदेखि चाहिँ सामूहिक रूपमै बसेर एकचोटि उहाँहरू पनि कमसेकम प्रमुख राजनीतिक दलहरूसँग एकचोटि सामूहिक रूपमा बसिदिनु भयो भनेदेखि त्यसैले गोलमेज सम्मेलन तय गरेर के अथवा उहाँहरूले भने छ त्यो गोलमेर सम्मेलन भनौँ अथवा चाहिँ सम्पूर्ण राजनीतिक शक्तिहरू बिच बसेर गरौँ अब अहिले कति दल हो त फेरि त्यो गोलमेर सम्मेलनमा बस्ने के गर्ने भन्ने कुरालाई पनि त एकचोटि त फेरि तर यो चार राजनीतिक दल र उहाँहरू पनि बसेर वार्ता गर्ने अरू पनि साथीहरू बसेर वार्ता गरेर चाहिँ एउटा निष्कर्षमा पुग्न त सकिन्छ नि तर पनि तपाईँहरूले माओवादीलाई चुनावमा ल्याउनको लागि जसरी पहल गर्नु पर्थ्यो त्यो चाहिँ गर्नु भएन क्या अब यो त एउटा कुरा के हुँदो रहेछ बाहिरबाट टिप्पणी गर्नेहरूले एउटा ढङ्गले कुरा गरिराख्ने कुरा भयो प्रयास गर्ने चाहिँ गरिराख्ने कुरा हुँदो रहेछ क्या यो टिप्पणी गर्नु त गरे पनि छुट्ने कुरा भएन हामीले चाहिँ हाम्रो तर्फबाट उहाँहरूलाई होइन अब प्रत्यक्ष परोक्ष पहलहरू हामीले गरिराखेका छौँ वैदिकहरू चुनावमा आउँदै तपाईँहरूलाई फाइदा हुन्छ भनेर तपाईँहरूले यो पहल नगर्नु भएको हो कि अहिले एउटा राजनीतिक पार्टीलाई कसलाई फाइदा हुन्छ कसलाई बेफाइदा हुन्छ भन्नेबाट हेर्दाखेरि भन्ने भन्दा पनि मुख्य कुरा अहिले निकास चाहिएको छ त्यस कारण निकासमा जानु पर्यो त्यो निकासमा जाने क्रममा चुनाव पनि घोषणा भइसकेका छ त्यो क्रममा आफ्नो पार्टीले मतलब हरेक पार्टीले आफ्ना कार्यक्रम बनाएर आफ्नो पक्षमा पार्ने कुरा एउटा कुरा हो तर चाहिँ तर जोड घटाउ त सुरु भएको छ नि पोस्ट बहादुर बगटेजी माओवादी चुनावमा जाँदाखेरि तपाईँले चुनाव हार्नुहुन्छ भन्ने समीक्षा त तपाईँको पार्टीभित्र भएको छ नि छलफल भएको छ तर त्यस्तो खासै असर त पर्दैन भन्ने लाग्छ हामीलाई होइन हामी त्यही इस्यु गरेका छौँ उहाँहरू जति चाहिँ यस्तो खालको चाहिँ निर्णय लिँदै गइराख्नु भएको छ त्यति चाहिँ प्रिकर्सन भइराखेको छ उहाँहरूको पार्टीप्रति त्यो कुरो पनि मूल्याङ्कन गर्नुभएको तर एउटा शक्ति त हो नि मैदिक किरण होइन र शक्ति कसले होइन भनेर शक्ति त हो नि त शक्ति त अब उहाँहरू मात्रै पनि होइन अरू पार्टीहरू पनि त एउटा एउटा शक्ति होला नि म शक्ति कति छन् त्यो आफ्नो कति हो भन्ने कुराको आकार एउटा कुरा हो तर फेरि शक्ति त हो नि त अस्तित्व त स्वीकार कुरा हो नि त यदि आजको दिनमा उहाँहरूलाई चुनावमा ल्याउन तपाईँहरू सफल हुनु भएन भने नेपालमा मक्सिट चार गते संविधान सभाको निर्वाचन हुन्छ भन्ने निष्कर्ष तपाईँहरू पुग्नु भएको हो बङ्शिर चार गते निर्वाचन त गर्नुपर्छ हेर्नुहोस् त्योभन्दा पर लम्ब्याएर जानुको अर्थ झन्झन् अन्यता होइन झन्झन् अकर्मण्यतामा चाहिँ देश फस्नुभयो यसले चाहिँ सम्पूर्ण चिजहरूलाई होइन राजनीतिक प्रोसेसलाई पनि आर्थिक चाहिँ विकासका कामहरूलाई पनि सबैलाई चाहिँ यसले चाहिँ ठुलो गम्भीर असर पार्छ अब राजनीतिक दलहरूले गम्भीर भएर सोध्नुपर्ने कुरा के हो भन्नुहुन्छ भनेदेखि अहिले नै पनि जब जब यो राजनीतिक स्थिरता कायम नभएको हुनाले चाहिँ देशमा आर्थिक विकासका चाहिँ ठुल्ठुला कामहरू चाहिँ हुन सकि हुन सकिरहेका छैन जुन जुन कतिमा आर्थिक विकास हुनुपर्ने त्यो भइरहेको छैन राजनीतिक स्थिरताहरू छैन यो कुरालाई चाहिँ फेरि सबै राजनीतिक पार्टीहरूले जिम्मेवार भएर सोध्नु पर्छ तर शीर्ष नेताहरूले जसरी वार्ता गर्नु पर्थ्यो उच्चस्तरी राजनीति समितिले वार्ता नै गरेन क्या चुप लाएर बसेका छन् क्या नेताहरू त्यही त अब त्यो बारेमा चाहिँ अब सबै पार्टीहरू गम्भीर हुनुपर्छ भनेर मैले अघि नै भने हाम्रो तर्फबाट हामीले प्रत्यक्ष परोक्ष कुरा गरिराखेका छौँ अरू पार्टीहरूले पनि र हामीले त्यो चार पार्टीको समितिमा पनि भनौँ यो अलग अलग फरक फरक धारणा दिने भन्दा पनि चार पार्टीको चाहिँ संयुक्त धारणा दिनु र चुनाव हामीले जब चार गते तोकिसकेका छौँ भनेदेखि कति मागहरू उहाँहरूलाई सम्बोधन गर्न सकिन्छ त्यो कुरामा पनि एउटा धारणा बनाएर छिटोभन्दा छिटो चाहिँ यो निष्कर्षमा पुग्नुपर्छ भनेर हामीले भनेका छौँ अब यसमा अलिकति एमाले काङ्ग्रेसहरू जी, समय दिन दे धन्यवाद दिन चाहन्छु एकीकृत माओवादी पार्टीका महासचिव पोष्ठबहादुर बोगटी आदरणीय श्रोताहरू राज्य अहिले चुनावको माहौलमा जुटेको छ चुनावको वातावरण बनाउनको लागि जुटेको छ सरकारका विभिन्न वार्ता कमिटीहरूले वार्ता गरिरहेका छन् हिजो राष्ट्रपतिले पनि एउटा अहिलेको निकासको लागि नेपाली कङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेललाई भेट्नुभयो कुराकानी गर्नुभयो असन्तुष्ट पक्षलाई निर्वाचनमा ल्याउनको लागि सबैको सुझाव छ सल्लाह छ तर पनि निर्वाचनको वातावरण जसरी बनाउनु त्यसमा चाहिँ दलहरू अथवा सरकार कहाँ चुकेको हो भन्ने कुराहरू नै आइरहेको छ तर पनि यो अवस्थामा पूर्व अर्थमन्त्रीहरूको हिजो एउटा सुझाव आएको छ रिपोर्ट स्कलमा पुगेर पूर्व अर्थमन्त्रीहरूले बजेटको बारेमा एउटा नयाँ सुझाव दिएका छन् यसबारेमा पनि आज हामी कुराकानी गर्दैछौँ केही समयको पुना हुनेछौँ यहाँहरू बाँडी बास सुन्दै गर्नुहोला ओ ब... सुन्न श्रेयाले त बैकमा नाम निकाली छ नि बैंक नाम हामी पनि जाउँ न त मन एजुकेसन सेन्टरमा अनि अर्को कुरा सुन तिम्रो भाइलाई पनि ट्युसन पढाउनको लागि र मेरो बहिनीलाई पनि कम्प्युटर सिक्न त्यही पठाउन Oh <laughs> बैंकिंग ट्रेनिंग लाई विभिन्न बैंक में इंटरन कोल्टी मीडिया एवं कंप्यूटर सम्बन्धी संपूर्ण कक्षा शांत एवं उपयुक्त प्रयोगशाला में सीकाइने दक्ष तथा अनुभवी संचार कर्मी द्वारा रेडियो टेलीभी उदघोषण तथा प्राविधिक एवं पत्रकारिता तालीम दीने संपूर्ण तालीम आफ्नै व्यवस्थित प्रयोगशालामा साथै अन्य तालिमहरू मोबाइल ट्रेनिङ इङ्ग्लिस जापानिज तथा कोरियन भाषाका कक्षाहरू अनलाइन जब ट्रेनिङ व्यक्तित्व विकास तालिम साथमा सेक्युरिटी ट्रेनिङ सम्पर्क मोडर्न कम्प्युटर एन्ड एजुकेसन सेन्टर रत्नगर एक नगरपालिकाको गेटसँगै फोन शून्य मोबाइल अन्ठानब्बे र अन्ठानब्बे क्वेस्ट मोडल कलेज को कक्षा एगार को भर्ना संबंधी सूचना अंग्रेजी री दुबई मध्यम नर्सरीदि स्नातक तहसम पढ़ाई होने चितौंग जिला के एकमात्र शैक्षिक संस्था इस वेस्ट मोडल कलेज में शैक्षिक सत्र दुई हजार सत्तरी एकहत्तर व्यवस्थापन संकायतर्फ बिहानी र दीवा समूह का, का होटल मैनेजमेंट कंप्यूटर साइंस तथा ट्रावल एंड टूरिज्म विषय साथ भर्ना खुले सहर्ष जानकारी कराइन कलेज का विशेषता प्राप्त विश्वविद्यालय का अनुभवी प्राध्यापक अध्यापन कराइने पर्याप्त खेल मैदान तथा चमेना गृह भतिरिक्त क्रियाकलापुर पर्याप्त मात्रा में कराइने अतिरिक्त कक्षा संचालन कराइने आंतरिक परीक्षा में प्रथम द्वितीय तृतीय होने विद्यार्थी छात्रवृत्ति व्यवस्था अपने सुविधा संपन्न भवन अध्यापन कराइने असार गते प्रवेश परीक्षा यही असार 11 गते बिहान साढ़े दस बजे कक्षा संचालन असार 24 गते देखी कैंपस प्रमुख वेस्ट मॉडल कलेज रत्नगरा चितवन शून्य छपन पांच पैसठी सात सौ सैंतीस मैनेजमेंट कलेज इन चितवन गीतले भने झैँ चितवन जिल्लामा त पूर्ण सरसफाइ अभियान सञ्चालन भइरहेको छ नि यो पूर्ण सरसफाइ अभियान भनेको के हो र ल सुन सर्फीको प्रयोग र सरसफाइ खाना खानु अगी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 किन थाहा नहुनु ल सुन विद्यालयको सरसफाई ग्रामीण समुदायको पूर्ण सरसफाई सहरी समुदायको पूर्ण सरसफाई यस्तै गरी कार्यालयहरूमा खानेपानी र सरसफाई पर्दछन् बुझ्यौ पूर्ण सरसफाई चितवनको विकास इज्जत एवं प्रतिष्ठा हो यो अरूले गर्द आधाई श्रोता विश्राम पच्चीस मन उपस्थित हो मूल को समसामयिक राजनीतिक घटनाक्रम को सही सठीक विश्लेषण कर दल का शीर्ष नेता निर्वाचन को वातावरण बनाने को लागी जसरी पहल कर रुनाव को विपक्ष में रहकर दलह चुनाव में लियान का लगी वार्ता संवाद अगड़ी बढ़ाने पर्थ्य दलह हो कि भाई गंभीर प्रश्नी राजनीति में जनता अथवा भनिओने खिलाड़ी अथवा विश्लेषक समीक्षा कर आज हमी साई माओवादी पोखराबाट फर्किसकेपछि दलहरू अब कसरी अगाडी बढ्छन् त भन्ने बारेमा बहस गर्दै छौ बाढी बहसमा हाम्रो बीचमा यतिखेर हुन्छ नेपाल कम्युनिस्ट पार्टी इमालेका प्रभावशाली नेता दिब्यम अली गे गेमालजी हजुर मलाई कार्यक्रम स्वागत गर्न चाहन्छु धन्यवाद पोखरा बैठकलाई तपाईले कसरी हेर्नुभयो माओवादीको अ हो अहिले गलत निर्णय गर्नुभयो भन्ने मलाई लाग्छ केही तर्कहरू होला न वर्तमान प्रक्रियाहरुको बारेमा तर जुन नङले उहाँहरु अगाडी आउनु हु णय ले चुनाव बहिष्कार मात्र होना चुनाव बिथोलने जो निर्णय ने चाहे किसान संकटग्रस्त मूलुक थप संगकट में धके निर्णय लुनर्विचार कर वार्ता को मध्यम समाधान खोज्त भनाई हो भनेपछि निर्वाचनको विकल्प छैन तर पनि नेपाल कम्युनिस्ट पार्टी माओवादी बिना चाहिँ निर्वाचन हुन सक्दैन भन्ने तपाईँहरूको निष्कर्ष हो हामीले बारम्बार त्यही भन्दै आएका छौँ र हैसम्म लचिलो भएर उहाँका कुराहरूको सुनवाई गर्नुपर्छ त्यस सन्दर्भमा मैले तपाईँकै कार्यक्रम मार्फत का पनि यस भनेको छु दुईवटा कुरालाई अब अहिले विकल्प खोज्न सकिँदैन एउटा निर्वाचनको विकल्प खोल्न सकिँदैन दोस्रो अब सरकार निर्विकल्प होइन तर यति बेला अब सरकारको विकल्प खोजेर पार लाग्ने स्थिति छैन किनभने दलीय नेतृत्वमा सरकार बन्ने अवस्था नहुँदाखेरि यी दुईवटा उहाँहरूका कुराहरूलाई अधिकतम सुनवाई गर्दै अगाडि बढ्नुपर्छ भन्ने हाम्रो भनाइ हो गोलमेज सभाको कुरा आएको छ नि त प्रदीप गेमालीजीलाई गुलमेज सम्मेलन भन्नुहोस् गोलमेज सभा भन्नुहोस् गोलमेज बैठक भन्नुहोस् मूल कुरा भनेको सबै राजनीतिक दलहरूको सहभागिताको कुरा होला अब एउटा बैठक बसेर गोलमेज त्यसलाई गोलमेजको नाम दिएर त्यसले कुनै निश्चित कानुनी या राजनीतिक वैधता त त्यसो भएको हुनाले अहिले चलिरहेका कहिले राष्ट्रपतिजीको निवासमा कहिले चारदलीय संयन्त्रले आह्वान गरेका त सरकारले आह्वान गरेका बैठकहरू पनि घुमाउरो पाराले भनिदियो भने तिनीहरू गोलमेज बैठक नै हुन् तर तिनीहरूको भूमिका भनेको चाहिँ परामर्श दिने हदसम्म हो त्यसको कुनै लिगल अथवा चाहिँ लेजिटिमेट भ्याल्यु नेताहरूले वार्ता गर्नु पर्थ्यो नि मोहन वैदेशसँग त्यसरी अगाडि आफूलाई बढाउन सकेन अलिकति समस्या भएको छ अब कस्तो भइदियो भने अलिकति चाहिँ उहाँहरूको पनि थोरै समस्या देखियो जस्तो अब सरकारसँग वार्तै गर्दैनौँ अथवा चाहिँ चारदलीय संयन्त्रलाई मान्यतै दिँदैनौ छ वार्ता कसोमा गर्ने नगर्ने भन्ने भन्दा पनि के विषयमा वार्ता गर्ने र त्यसले के परिणाम निकाल्ने भन्ने कुरा मुख्य कुरा हो जस्तोसुकै अवस्थामा पनि वार्ताको ढोका चाहिँ बन्द गर्नु हुँदैन तर उहाँहरूले चाहिँ अब सरकारलाई सरकारसँग पनि वार्ता नगर्ने त्यस चाहिँ चारदलीय संयन्त्रसँग पनि वार्ता नगर्ने भनिसकेपछि त्यसले केही प्राविधिक अप्ठ्यारो पारेको छ तर पनि यदि उहाँहरू चुनावमा आउनु भएन भने सरकारले चुप लाएर बस्न मिल्छ र होइन चुनाव त जानैपर्छ तर मलाई के लाग्छ भने अझै पनि यसोटि जस्तो बारम्बार उहाँहरूको भनाइ के छ भनेदेखि हामी यथास्थितिमा भाग लिँदैनौँ परिवर्तन केही कुराहरू परिवर्तन भयो केही मागहरू सम्बोधन भयो भने भाग लिन्छौँ उहाँहरूले निर्वाचनमा भागै लिनु भएन भने के गर्ने त्यस्तो अवस्थामा चुनाव हुन्छ चुनाव गर्नुपर्छ त्यो यदि कुनै पार्टीले जानी जानी भित्तमा टाउको ठोकाउँछ एउटा आत्मघातको बाटो लिन्छ मुलुकलाई थप सङ्कटतिरै धकेल्न खोज्छ उहाँहरूको अन्तिम उहाँहरूतिर सङ्कल्पित भएर कसमै खाएर त्यही गरेर आउनुभएको भनेदेखि त्यो त्यति बेला एउटा कोर्स लिने कुरा बेग्लै हो तर अहिले त्यो भएको छैन भन्ने मलाई लाग्छ पर्सनल्ली हामीले माओवादीका नेताहरूसँग कुराकानी गर्दा उहाँहरूको केही सटन कुराहरूप्रति आपत्ति छ अब्जेक्सन छ ती कुराहरू र जानकिने हदसम्म लचिलो सकिन्छ तपाईँहरू जतिसुकै लचिलो भयो भने मनवाइदियो चुनावले जस्तो अहिलेको अवस्थामा छ नि चुनावमै भाग नलिने भनिसक्नुभयो नि त होइन त्यो त अब राजनीतिमा आफ्ना अडानहरूलाई हाइसम्मिङ गर्नु त्यसलाई एउटा दबाबको निम्ति अगाडि बढाउनु बेग्लै कुरा हो त्यसबाट अहिले यहाँनिर हामीले जज गर्नुपर्ने विषय भनेको के हो भने उहाँहरूको त्यो अन्तिम निष्कर्ष हो या दबाबको निम्ति अगाडि सारिएको रणनीति हो दबाबको निम्ति अगाडि सारिएको रणनीति हो भने त्यसमा बसेर छलफुट गरिरहेको छ अन्तिम निष्कर्षलाई के भने के गर्ने त्यस्तो बेलामा त उहाँहरू आफै एक लिनुहुन्छ जनताबाट एक लिनुहुन्छ राजनीतिक दलबाट एक लिनुहुन्छ राजनीतिक प्रोसेसबाट एक लिनुहुन्छ त्यो निर्णयले उहाँ अन्तर्गत उहाँहरूलाई घात पुर्याउँछ नुछा। मुलुकलाई पनि अलिकति नोक्सान हो मोन वैदीको कारणले नेपालमा संविधान सभाको चुनाव रोकिँदैन अब मलाई त्यस्तो लाग्दैन तर त्यसो भन्दैमा उहाँहरूका उहाँहरूलाई समेट्ने प्रयासलाई चाहिँ रत्तिभर पनि कम गर्नु हुँदैन एकदम सिरियसली यो निर्णयपछि मलाई त अपेक्षा थियो हिजो उच्चस्तरीय समितिको बैठक बस्दा नेताहरूले यो परिवर्तित परिस्थितिको मूल्याङ्कन गर्लान् भनेर तर अब नेताहरूको त्यति सिरियसनेस देखिएन उहाँहरू त्यो विषयमा तत्काल बसेर चाहिँ छलफल गर्नु पर्थ्यो पर एउटा निष्कर्षमा चाहिँ पुग्नु पर्थ्यो र त्यसको आधारमा एउटा उहाँहरूसँग त्यही हाइटबाट कुराकानी चाहिँ गर्नुपर्थ्यो भन्ने मलाई लाग्छ थ्याङ्क सो मच प्रदेपजी हामीलाई समय दिन यहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु धन्यवाद भन्थ्यो एमालेका नेता प्रदीप गेवाली आदरणीय श्रोताहरू दलहरूको बिचमा एउटा सहमति हुनैपर्छ तर पनि निर्वाचनको विकल्प छैन संविधान सभाको निर्वाचन जसरी भए पनि मक्सिर चार गते हुनैपर्छ भन्नेमा प्रमुख राजनीति शक्तिहरू निष्कर्षमा पुगेको छ सरकार निष्कर्षमा पुगेको छ निर्वाचन आयोग निष्कर्षमा पुगेको छ तर पनि चुनावमा सहमत राख्ने शक्तिहरूलाई कसरी निर्वाचनमा लिएर जाने अथवा चुनावको लागि जसरी वातावरण बनाउनुको लागि दलहरूले सूत्रहरू तय गर्नुपर्थ्यो त्यसमा दलका शीर्ष नेताहरूले अब छिट्टै वार्ता गरेर मुलुकलाई एउटा निकास दिएर निर्वाचनको वातावरण बनाएर साँच्चीकै संविधान सभाको निर्वाचन दोस्रो पटक नेपालमा गर्नुपर्छ भन्ने पक्षमा चाहिँ सबै जानुको विकल्प छैन